यसपछि केसनको पुस्तक जानाथन गलिवलका साहसिक कार्यहरूबाट जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं विश्वका तीसभन्दा बढ़ी भाषामा अनुवाद भइसकेको यो पुस्तकबाट जुजुमानको अनुभव सुन्नु अघि मौद्रिक र गैर मौद्रिक मुनाफाले बजार व्यवस्थापन र विकासमा पार्ने फाइदा र उद्यमीलाई हुने प्रोत्साहनबारे कुराकानी मानिसहरू प्राकृतिक रूपमा नै मौद्रिक तथा गैरमौद्रिक उत्प्रेणाबाट प्रभावित हुन्छन् सजिलोसँग भन्दा यदि कुनै काम निश्चित तरिकाले गर्दा फाइदा हुने सम्भावना रहन्छ भने मानिस त्यो काम गर्न उत्सुक हुन्छ त्यो काम गर्न प्रेरित हुन्छ तर हामीलाई यो पनि थाहा छ कि एकै प्रकारको काम लगातार गरिरहँदा मानिसको जोश र ध्यान त्यो कामबाट बिस्तारै हट्दै जान्छ यसैले त कति मानिस जागिर पचाउनकै लागि काम गरिरहेको हामीले देख्छौं काममा न उनीहरूको कुनै लगाव हुन्छ न त कुनै अभिरुचि काम नगरी खान पाइन्न भन्ने चिन्ताले मात्र उनीहरू काम गरिरहेका हुन्छन् तर यस्तो व्यवहारले कुनै पनि व्यवसायको विकास भने हुन सक्दैन प्रतिस्पर्धाको यो युगमा कुनै पनि उद्यमलाई टिकाउन र विकास गर्न लगातार नयाँ नयाँ कार्यशैली र तौर तरिकाको आविष्कार गरिरहनु पर्ने हुन्छ यसको लागि त्यसमा काम गर्ने मानिसहरूको लगाव र जोश अति आवश्यक हुन्छ यसको लागि कुनै पनि उद्यमी वा व्यवसायीले आफ्नो कामदार वा कर्मचारीलाई मौद्रिक तथा गैर मौद्रिक उत्प्रेरणा दिइरहनुपर्छ ताकि उनीहरूले व्यवसायको सफलता र आफ्नो फाइदालाई गाँसेर हेर्न सकुन् अब मौद्रिक र गैर मौद्रिक उत्प्रेणाबारे केही कुरा स्पष्ट भयो होला भन्ने आशा लिएका छौं त्यसो भए अझ अगाडि बढ़ौ वास्तवमा अन्य सबै कुरालाई यथावतै राखेर कुनै काममा एउटा मौद्रिक तथा गैरमौद्रिक उत्प्रेरणा दिने हो भने हरेक मान्छेको विवेकले उसलाई त्यो काममा सकारात्मक परिवर्तन ल्याउन घचघ्याउँछ त्यसै गरी अरू सबै कुरालाई यथावतै राखेर कुनै काममा एउटा मौद्रिक तथा गैरमौद्रिक उत्प्रेरणा घटाइदिने हो भने पनि त्यो मान्छे आफूलाई थोरै परिवर्तन गरेरै भए पनि अवस्थाबाट फाइदा लिन खोज्छ यसलाई स्पष्ट पार्न दुईवटा उदाहरण दिन्छौं है त अठारौं शताब्दीको अन्त्यतिर बेलायतले कैदीहरूलाई अस्ट्रेलिया पठाउन थाल्यो जल यातायातको सुविधा निजी क्षेत्रले दियो अनि खर्च बेहोर्ने जिम्मा सरकारको एकचोटि अस्ट्रेलिया गएर कैदीहरू पुरायकै भरमा पैसा कमाइने हुँदा जहाजका कप्तानहरू ती कैदीहरूको स्वास्थ्यको खासै ख्याल राख्दैन थिए अझ कतिपयले ती, ती कैदीहरूको लागि भनी पठाएको राशन बचाएर अस्ट्रेलिया पुगेर बेच्ने पनि गर्थे परिणामस्वरूप लक्षित स्थल पुग्नु अगाडि नै आधा जति कैदीको बाटोमा नै ज्यान गयो तर यो बेलायत सरकारको चाहना चाहनाभन्दा एकदमै उल्टो थियो त्यसैले बेलायत सरकारले एउटा नया रणनीति तयार गर्यो सरकारले हरेक जीवित कैदी बापत जहाजका कप्तानलाई बोनस बाँड्ने घोषणा गर्यो त्यसपछिको लगत्तैको भ्रमणमा तीन जहाज गरी तीन कैदीमध्ये केवल एकको मृत्यु भयो एउटा सरल परिवर्तनले चामत्कारिक भूमिका खेल्यो नयाँ नियम आएपछि जहाजका कप्तानहरूले पहिलेभन्दा बढी विनम्र र करुणामय रूपमा कैदीहरूसँग प्रस्तुत भए विनम्र र करुणामय ढंगले व्यवहार गर्नुमा आफूलाई नै फाइदा हुने भएपछि यो त स्वाभाविक नै थियो यो त भयो मानिसले कसरी उत्प्रेरणालाई सकारात्मक किसिमले प्रतिक्रिया जनाउँछन् भन्ने उदाहरण यो अर्को उदाहरणमा हेरौँ मानिसले कसरी आफूलाई नोक्सानी हुन सक्ने नीतिलाई नकारात्मक प्रतिक्रिया जनाउँछन् भन्नेबारे एकताका चिलीको सरकारले पाउरोटीको अधिकतम खुद्रा मूल्य एमआरपी यसरी निर्धारण गरिदियो कि त्यो मूल्य उत्पादनको लागत लागतभन्दा कम हुन पुगेछ उत्पादकलाई त घाटा। त्यसपछि मान्छेले अब बजारमा पावरोटी पाइँदैन भन्ने सोच्न थाले तर व्यवसायहरूले एउटा चलाखी गरे उनीहरूले पनि पाउरोटीको उत्पादन नै यसरी घटाइदिए कि पाउरोटीको उत्पादनको लागत त्यसको एमआरपी भन्दा कम पर्न गयो त्यसपछि सरकारले न्यूनतम तौल पनि निश्चित गरिदियो यसको उत्तरमा व्यवसायहरूले काँचै पाउरोटी बेच्न थाले जसले गर्दा त्यसको तौल सरकारी मापदण्ड अनुसार हुन पुग्यो वस्तुको मूल्य बढ्दै गएर व्यवसाय गर्न अझ गाह्रो पर्न गएपछि व्यवसायहरूले प्लास्टिकमा पिठो र पानी बेच्न थाले भन्नुको आशय के हो भने मानिस आफूमै रचनात्मक हुन्छन् र आफूलाई के गर्दा फाइदा हुन्छ र के गर्दा नोक्सानी हुन्छ भन्ने आफै निर्णय लिन सक्छन् सबै कुरा यथावत नै छाडिदिने हो भने व्यवसायीले आफ्नो लागि के गर्नु ठिक हुन्छ त्यसमा मात्रै ध्यान दिन्छन् यति बेला उसले आफ्नो उद्यम वा व्यवसायको मात्र ख्याल राख्छ केही उपाय लागेन र उसले बजारमा आफ्नो वस्तु र सेवा बेच्न नसक्ने परिस्थिति देख्यो भने उद्यम वा व्यवसाय नै बन्द गर्छन् तर उद्यम वा व्यवसायको वृद्धि तथा उद्यमी र व्यवसायको समृद्धिका लागि बजारमा लगातार सक्रिय भइरहन आवश्यक हुन्छ त्यसको लागि नयाँ नयाँ प्रविधि र खोजको जरूरी पर्छ जब मान्छेले सही मौद्रिक तथा गैर मौद्रिक उत्प्रेरणा पाउँछन् तब उनीहरूले आफै उनीहरूबाट चाहिएको मौद्रिक र गैर मौद्रिक मुनाफाले बजार व्यवस्थापन र विकासमा पार्ने फाइदा र उद्यमीलाई हुने प्रोत्साहन बारेको यो प्रस्तुतिपछि अब लाग्छौ केन् स्कुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ गएको अंकमा हामीले त्यो बिरानो टापुमा जंगबहादुर नामका व्यक्तिले बनचरो बनाउन र बिक्री वितरण गर्न शासकको परिषदबाट अनुमति पाइसकेपछिको सन्दर्भ जोडेका थियौं आफ्ना नेता जंगबहादुरलाई हेर्दै कुनामा बसेका अरू मानिसहरूले आआफ्ना ब्रीफ केस उठाए र उनको नजिकै गएर दुई जंगरको समस्या एकपटक मलाई भन्न सक्छौ जङ्गबहादुर जुजुमानलाई देखाउन चाहन्थे कि उनका वकिलहरू कत्तिको काबिल छन् त्यो सम्पूर्ण समूह जंगबहादुरको साथमा छिटो छिटो हलबाट तल झरे ओर्लदासम्म पनि जंगबहादुरले आफ्नो हातले नम्बर दुई र जुजुमान दुवैजनालाई अङ्कमाल गरिनै रहेका थिए तपाईँले देख्नुभयो नम्बर दुईले भने फलामको टुक्रा लट्ठीबाट हुतिएर नजिकैको कसैलाई लाग्न सक्छ त्यसैले हामीले तपाई र अन्य लगानीकर्ताहरूलाई जोगाउनुपर्छ फलामको टुक्राबाट मलाई जोगाउने तिमीले के भन्न खोजेको जंगबहादुरले ती, ती वकिललाई प्रश्न गरे ती घाइतेले तपाईँ विरूद्ध अदालतमा नाले साल्न सक्छन् तपाईसँग क्षतिपूर्ति दावी गर्न सक्छन् यसपछि तपाईँले आमदानी गुमाउनु पर्ने हुन्छ पीड़ा हुन्छ अदालती खर्च यस्तै यस्तै धेरै समस्याहरू आउन सक्छन् नम्बर दुई भने नरोकिकन आफ्ना भनाइ राखिरहेका थिए त्यसैले व्यक्तिगत जिम्मेवारीबाट मुक्त गर्न अनि अरूहरूको कारणले पीड़ा भोग्नेहरूका लागि शासकको परिषदले यस्तो चलाख विचार लागू गरेको थियो चलाख विचार कस्तो चलाख विचार जुजुमानले निर्दोष भएर सोधे नम्बर दुईले आँखी बहु खुम्च्याउँदै जुजुमानको कुरालाई वास्ता नगरिकन फेरि अगाडि भने हामीहरू यी फारमलाई फाइलमा राख्नेछौ र एलपीर अक्षरहरूलाई तपाईको कम्पनीको नाम पछाडि लगाउनेछौ एउटा पनि गल्ती नगरिकन नम्बर दुईले आफ्ना भनाइहरू स्पष्टसँग राखे र कागजका बण्डलहरू बडो जतनका साथ फाइलभित्र राखे जुजमान अलमल्लमा परे यो एलपीआर के हो उनले आफूले नबुझेको कुरा सोधिहाले एलपीआर भनेको सीमित व्यक्तिगत जिम्मेवारी हो नम्बर दुईले जवाफ दिए यदि कुनै व्यक्तिले कम्पनी दर्ता गरेमा उसले मुद्दा केही बार खेप्नै पर्यो भने बड़ीमा लगानी खर्च मात्रै गुमाउनु पर्ने हुन्छ यो अनुसार उसको बाकी सबै सम्पत्ति यो पीड़ितहरूले दावी नै गर्न नसक्ने गरी सुरक्षित हुन्छ परिषदले यसलाई अतिरिक्त करको रूपमा बिक्री गर्ने हुनाले यो एउटा बिमा गरे जस्तै हो जब परिषदले सबै वित्तीय नोक्सानी बेहोर्छ तब धेरै व्यक्तिहरू यस्ता कम्पनीमा लगानी गर्छन् र उनीहरूको ध्यानसैले के गरिरहेको छ भन्नेमा अलिक कम मात्रै जान्छ जङ्गबहादुरले यसैमा थपे बढी भए हामीहरू यस्ता कम्पनी बन्द गरेर आफ्नो बाटो लाग्न सक्छौ त्यसपछि हामीसँग पैसा त रहन्छ नै हामी, रहन हामी फेरि अर्को नाम राखेर रा, अर्को कम्पनी दर्ता गर्छौ राम्रो कुरा हो होइन त त्यति नै बेला जङ्गबहादुरको आँखा हलको तल आउँदै गरेकी एउटी राम्री महिलामा पर्यो तिनी अति सुन्दर थिइन् अनि लाग्थ्यो कानूनले सार्वजनिक रूपमा गर्न मिल्ने भनेर दिएको अधिकारभन्दा अलिक बढी नै उनले, उनले आफ्नो शरीरको प्रदर्शन गर्दै हिँडिरहेकी थिइन् जब उनी गएको हेर्न बहादुर पछाडि फर्के तब उनी धर्मरिए अनि लर्खा हातले भित्तातिर समात्न पुगे ऐया भन्दै उनी पीड़ाले कराए उनका हात पाखुरा र खुट्टाहरू यताउता हलिए अनि भुइँमा ड्याम्म लड्न पुगे ऊ भुइँबाट उठ्ने कोसिस गर्दै थिए तर उनलाई हात र पछाडि मेरुदण्डमा अति नै पीड़ा भएको महसुस भयो उनका वकिलहरूको समूह उनीतिर झुमिए अनि सान्त्व नदिँदै समातेर उठाए केहीले जंगबहादुरको खल्तीबाट झरेका सामानहरू उठाउन मदद गरे अनि अरूले त्यो घटनालाई आफ्नो कापीमा टिप्न थाले म अब, अब नालेसाल्छु रेशुमी रूमालले आफ्नो रगताम्य औंलाहरू सफा गर्दै जंगबहादुरले भने यस्तो भुई बनाउने त्यो फोहोरी गलालाई मैले जानेको छु अनि त्यो महिलालाई त्यसले मेरो ध्यान भड्काएकोमा उनलाई पनि म अदालतमा लैजान्छु तुरुन्तै सबै वकिलहरूले ती महिलालाई नराम्रोसँग गाली गरे र उनको नाम र ठेगाना सोधीखोजी गर्न थाले जङ्गबहादुरको ठूलो स्वर ती महिलाको कानसम्म पुग्यो मलाई मुद्दा हाल्ने तिमीलाई थाहा छ म को हुँ ती महिलाले गर्छँदै भनिन् मलाई के मतलब जंग जंगबहादुरले पनि फन्किँदै भने जोसुकै होस् जतिसुकै ठूलो मान्छे होस् म त मुद्दा हाल्छु हाल्छु आफ्नो रिसलाई नियन्त्रण गर्न खोज्दै काप्दै तिनले भनिन् तिमीले केही गर्न सक्दैनौ मेरो प्रेमी पोजी हो पोन्जी उनले दोहोऱ्याउँदै भनिन् मेरो सौन्दर्यबाट सबैलाई राम्रो अनुभूति हुन्छ रे यसबाट सबैलाई फाइदै हुन्छ रे उनले हिजो मात्रै भनेका थिए मलाई यति भनेर उनले पर्स खोलिन् र ऐना झिकिन् अनि ऐनामा आफ्नो अनुहार निहार न थालिन् तर उनले जे देखिन उसमा त्यति खुशी भन्ने भैनन् आफ्नो अनुहारको श्रृङ्गार मिलाउन खोज्दै उनले त्यसपछि भनिन् ल हेर त तिमीले यो जनताको हित हुने सार्वजनिक सम्पत्तिलाई के गर्यो पोन्जीले मलाई भनेका थिए सौन्दर्य भनेको सार्वजनिक सम्पत्ति हो त्यसैका लागि उनले निकै महँगा महँगा सामानहरू पनि किनिदिएको थियो ल जेसुकै होस् अब तिमीले माफी माग्नुपर्छ उनले ऐनालाई फेरि आफ्नो पर्सभित्र राखिन् र चेतावनी दिँदै भनिन् मलाई औपचारिक रूपमा तिमीले माफी माग्नुपर्छ यति भनेर ती महिला श्रृंगार कोठाको खोजमा होइक अनि ती महिलाप्रति सहानुभूति राख्दै जुजुमानले जङ्गबहादुरलाई सोधे के तपाई साँच्चै नै ती महिलालाई मुद्दा हाल्दै हुनुहुन्छ त जुजुमानलाई व्यवस्था गर्दै जंगबहादुरले भुइँ बनाउने मान्छेलाई दोषी साबित गर्नको लागि केही प्रमाण भेट्न सकिएला कि भन्दै यताउता खोज्न थाले खोज्दै जाँदा एउटा अलिक गाडिएको ठाउँ देखेपछि उनी कराए नम्बर दुई यही कारण हो पत्ता लगाऊ को जिम्मेवार छ यो भुइँमा खाल्डो भएकै कारणले म खसेको हुँ म त्यसको जागिर अनि सबै कमाइ खाइदिन्छु त्यो महिलाको नाम के हो रे सोच्न छाडेर फेरि चिछ्याउन थाले यही कारण हो यही कारण हो नम्बर दुई र पत्ता लगाइहाल तुरन्तै यसमा को जवाफदेही छ मैले उसको काम तमाम गर्नै पर्छ र एक एक पैसा असुल गर्नै पर्छ अनि फेरि भन त के हो रे त्यो केटीको नाम शान्त हुनुहोस् जङ्गबहादुर वहाँ श्रीमान पुन्जी कि प्रेमिका हुनुहुन्छ उहाँलाई बिर्सनुहोस् हामी बरू आफ्नै मुद्दामा केन्द्रित हौ नम्बर दुईले सम्झाउँदै भने जंगबहादुर मुसुक्का हाँसे र तारिफ गर्दै भने नम्बर दुई तिमी एकदमै प्रतिभाशाली रहेछ तपाई त्यसो भए कि ती महिलासँग वा यो बनाउने मान्छेसँग उपचारको लागि अब पैसा माग्नुहुन्न त होइन मूर्ख जंगबहादुरले विरोध जनाए जसले यो भुइँ बनायो ऊसँग पनि एलपीआर छ म समय बर्बाद गर्न चाहन्न धारावाहिक रूपमा हामीले प्रस्तुत गरिरहेको जुजुमानको स्वतन्त्र बजार यात्रा अनुभव आजलाई त्यो बिरानु टापुमा जुजुमानको थप यात्रा अनुभव हामी अर्को अङ्कमा प्रस्तुत गर्छौ यो आजका लागि अघि बढ़ौको अन्त्यमा हामी आएका छौं समृद्धि फाउनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ उत्पादन में सहयोग पुरौन् समृद्धिक प्रमोद रिजाल ऐसी धन्यवाद भोलि कार्यक्रम सेवा में रोटरी में अघि बढ़ऊ को बत्तीसौ अंक ली फेरी आय बारे थप जानकारी रही अंकू डब्लू फेसबुक एजीआई कैपिटल बीएडीएच